नमस्कार अनि हार्दिक हार्दिक दिखा, स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो भाष मेगा अर्पण शुभ साहजको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि यो साहसको बेला तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा राज हुनुहुन्छ अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ हर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ यो मिठो धुनबाट तपाईँले अर्को पनि काटिसक्नु भएको छ साँझको सात बजिसकेछ भनेर आज पनि मिठा मिठा लोकधोरी भाकाहरूको साथमा एकैछिन भए पनि यो साँझको बेला तपाईँसँगै रमाइलो गर्नको लागि हामी आइसकेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गरिहाल्नुहोला शून्य छप्पन्न पाँच सय त्रिसठी तिन सय तेत्तिस यो हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र अर्पण शुभ साहजको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो बाँच म्याकेहर्सबाट त सुन्नु भएको छ शा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुराबाट सुनिराख्नु भएको छ र यति बेला अर्पण शुभ साहजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो नमस्कार कावाटीको बोल्दै हुनुहुन्छ हजुर अलि बढी चिसो भयो आज होइन अब चिसो दिनानुदिन बढ्ने क्रममा छ होइन समयमा अलिक बढी ख्याल गर्नु होला आफ्नो है अनि घमण्डीको खानपिन भइसक्यो ठिकै छ धेरै माया गर्नुहुन्छ घमण्डजीले थाहा छ तै पनि नसम्झिनु भएको भएर माया नै मार्नु भएछ कि भनेर सोधेको कि धेरै धेरै धन्यवाद छ घमण्डजी यस्तै गरी सधैँभरि माया गरिराख्नु होला है त अनि अब बस्ने भाका मार्फत चाहिँ हाम्रो घमण्डजीले कहाँ कसलाई सम्झिनुहुन्छ धेरै दिनपछि फोन लाग्यो सर्वप्रथम मेरो घर परिवार सम्पूर्ण राणा परिवारको लागि साथीहरू कमला तामाङ सलिना बास्टोला होइन तारा राणा सिर्जना राणा सञ्जीता राणा दिपा बस्नेत प्रेम केसी चेम्बुबारेमा हुनुहुन्छ उहाँलाई धेरै धेरै सम्झिराख्नु चाहन्छु अनि लक्ष्मी गुरुङ कल्पना तामाङ निरु तामाङ निष्ठा तामाङ सरोज लामा काठमाडौँ हुनुहुन्छ उहाँ अनलाइनमा सुनिराख्नु भएको छ उहाँलाई धेरै सम्झिराख्नु भन्छु निलम अधिकारी राधा कुवर एन्जिला राणा सञ्जना गुरुङ शोभागिरी कृष्णा रिजल अनि एन्जिला गुरुङ होइन मुनाम मोक्तान अनि संजिता से लगा, नमस्कार घमण्डजी हुनु तपाईँ सबैजनालाई धेरै मन पराउनु भएको छ धेरै माया गर्नु भएको छ यस्तै गरी सधैँभरि हामीलाई माया गरिराख्नुहोला तपाईँको मायाको सदैव हामी भोगो रहन्छौँ जर्पण सुबसाजको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पास मेकेहर्सबाट त सुन्नु भएको छ साथसाथै धेरै टाढा सा, टाढा रहेर पनि हामीलाई इन्टरनेट अनलाइनबाट तपाईँले सुनिराख्नु भएको छ डब्लु लगइन गरेर र मिठा मिठा लोकधरी भाकाहरू आज पनि मैले तपाईँको लागि लिएर आएको छु र यति बेला अर्को साथी पनि आउने तर्फेरमा आउनुहुन्छ कि स्तो लागिरहेको छ राज्यको इसारा पनि पाइसकेको छ कोही साथी आइसक्नु भयो है भन्नुभएको छ उहाँलाई स्वागत गरिहाल्छु हेलो हेलो कोही साथी हुनुहुन्छ लाइनमा ओहो कोही साथी हुनुहुन्थ्यो तर उहाँको चाहिँ फोन डिस्कनेक्ट भएको छ तपाईँ फेरि प्रयास गर्नु होला पक्कै पनि तपाईँको फोन लाग्छ अलिकति यो समयमा फोन लाइनमा समस्या देखिन्छ नै साँझको बेला छ हुन त ता तपाईँ अहिले टाढा टाढाबाट सम्झिनु भएको छ त्यही भएर पनि त्यहाँ राम्रोसँग नेटवर्कले काम नगरिरहेको हुनसक्छ त्यही भएर तपाईँको फोन चाहिँ बिच बिचमा काटिरहेछ तै पनि प्रयास गर्नुहोला पक्कै पनि हामी अर्पण सुब साँझको व्यवसायमा तपाईँको फोन लिने नै छौँ र यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर चैनपुरदेखि विकास कार्की अनि के छ विकासीको हाल खबर के गर्नुहुन्छ लागिहाल्यो है अब त घाम खोज्दै खोज्दै भेटी नै भयो त्यहीँ जानुहुन्थ्यो है अनि खानपिन भयो कि भएको छैन सुत्न लाग्यो दिदी भने पछाडि आनन्दले अहिले रेडी सुनिराख्नु भएको छ है तम कान माइक्रोफोन लाइर रेडियो सुम्बेली मत्तले धाडमा अल्लाह कार्यक्रम अबदेखि वर्षै हामीलाई सुनि र साथ दिइराखनु होला त्यसपछी बल्ल निदाउनुस है अनि आजहरु पनि शुभसाहज मार्फजै एककस्ला समझिनु हुन्छ हामीले साखेर हुन्छ बस्नै भनराई रामप्रसाद कार्की हजुर हजुर गुन्द्र बादर खड्का रम विकास कार्की भने चिन्ने चिन्ले सम्भव होला हुन्छ विकास जी छुटा है हजुर नमस्कार विकासजी हुनुहुन्थ्यो यति बेला र अर्को शुभ छ आजको व्यवसायमा तपाईँ पनि आउँदै गर्नुहोस् यति बेला भने तपाईँको लागि एउटा भाका राख्छु बरु परुष तिम्रै काखमा मर्न दीर्घकालीन जिन्दगी काउँछ बार बार तिम्रै काखमा हुँदाहोस् जुन हुँदाहोस् सधैँ यो धरतीमा यसै गरी पाइराखौँ तिमीलाई माया गर्न निकै नै मिठो भएको तपाईँले सुनिसक्नु भएको छपूर्ण शुभ सासको यो विषय तपाईँ सुन्दै हुनुहुन्छ र न्यू मनोकामना अटो ओक्सअप एन्ड सर्भिसिङ सेन्टरले सहकारी गरेको छ हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी साना जीवका पार्ट्सहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँ सधैँ जानुहोला न्यू मनोकामना अटो सर्भिसिङ सेन्टरमा कार जे भ्यान ममत गर्नु परेको छ भने पनि तपाईँले सम्झिन सक्नुहुनेछ न्यु अटो अटोओसप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहरूमा रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे रहेको छ यो जानकारी तपाईँको लागि र यति बेला अर्कोपूर्ण शुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्कार नमस्कार म म ले मा पड़ मस्कार अनि त्यस्तो कति साथीहरूले फोन लाग्दैन फोन लगाउन सकेन भन्नुहुन्छ तर हाम्रो सुलभजीले त चाहने बित्तिकै फोन लागिहाल्यो है ल ठिक छ फेरि फेरि है अनि अब बुझ्ने भाकै मार्फत सुलभन सुबसा कस कसलाई म मेरो आमा बुवा अनि ठुलबाबा ठुल मम्मी विदेशमा हुने ड्याडी मम्मी भाइ दाई रुल भने चिन्ने नसिन्ने सम्पूर्ण घरलाई हुन्छ सुटाउँ नमस्कार नमस्कार सुलभजी हुनुहुन्थ्यो यति बेला र अर्को शुभ आजको व्यवसाय हो तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस हो हाम्रो मिठा मिठा भाकाहरू तपाईँको लागि राख्छौँ र रा तपाईँसँग एकैछिन भए पनि भलाकुसारी गर्छौँ आज के गर्नु भयो दिनभरि के कसो छ त्यही बारेमा बुझ्छौँ थोरै अनि तपाईँलाई गीत सङ्गीतहरू एक एकैछिन भए पनि यो साँझलाई अलिकति फरक अलिकति रमाइलो बनाउने कोसिसमा हामी रहन्छौँ चा। सुने छपन्न पाँच हजार त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला अर्को साथी आइसक्नु भएको छ राजको सङ्केत पाइसकेको उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ सुस्मिता परेवाकोटबाट है अनि हाम्रो सुस्मिताजी आराम हुनुहुन्छ आगे आगे। को ठीक है ठीक है जाड़ो बढ़ी खानपिन भाई सुस्मिताजी रेडियो सुनो दीदी सुन फोन फोन फेरी फेरी है ल ठिकै छ फेरि फेरि भोलिका दिनहरूमा पनि यस्तै गरी सम्झिराख्नुहोस् हामीलाई है अनि आज हर्पण शुभ साँझ मार्फत अब बज्ने भएका मार्फत चाहिँ अनि अनि विशेष गरी मन्जु मेरो मन्जु साथीलाई अनि मलाई किनेन चाहिँ तपाईँलाई हुन्छ सुस्मिताजी अहिले भने सुटाउँ आउँदै गर्नुहोस् है नमस्कार सुस्मिताजी हुनुहुन्थ्यो यति बेला परिभाकोटबाट आउनु भएको थियो झरपुर शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला लागेन भनेर अलिकति दिगदार पनि मान्नु भएको छ होला फोन प्रयास गर्दै गर्नुहोस् र यति बेला भने तपाईँको लागि फेरि पनि अर्को एउटा भाका राख्छु तपाईँलाई निकै नै मनपर्ने भाका र भर्खर बजारमा भित्रिएको भाका यति बेला राख्छु अर्को शुभ साँझको व्यवसायमा तिमीले तिमले नै हासी हासी पिउला ting le bis dieni hasi hasi timula da dauna na khoja aru lai na jaba tingro asatna paire maka lasari jiyula kata chau kai sanu daiba da sana la sai sai nun tim le bis <laughs> diye ni hasi hasi yo la dadhauna na kudha aru lai na roja timro saath na pae ma kala sari chhu la I hate दिए नि हासी हाँसी पिउँला निकै नै मिठो भाका तपाईँको मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा र साथसाथै यति तपाईले तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट डट एनपी लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर न्यू मनोकामना अटो सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई कार जे भ्यान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यू मनोकामना अटो एक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहरमा रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय नौ रहेको छ र यति बेला अर्पण शुभ साँझको अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार काटीको बोल्दै हुनुहुन्छ अनि के गर्नुहुन्छ मोनिका जब गर्नुहुन्छ कहाँ के गर्नुहुन्छ नि अनि अर्पण शुभ साँझमा आज पहिलोपटक फोन गर्नुभएको है कार्यक्रम सुन्नुहुन्छ मनिकाजीको आवाज पनि मलाई त्यस्तै लाग्यो सधैँ फोन गर्नुहुन्छ ल ठिकै छ भोलिका दिनुभयो म पनि विचार गरिराख्छु नि फेरि अनि हाम्रो मनिकाजीको खानपिन भइसक्यो होला है मेरो पनि भइसक्यो खाना खाएर मात्र आएको भर्खर है मेरो घर यही नजिकै छ त्यही भएर त आइरहेको छु नि होइन अनि हाम्रो मनिकाजीले आज चाहिँ अर्पण शुभ मार्फत सम्झिनुहुन्छ दादालाई अनि मामा घरको फ्यामिली सबैलाई र मलाई मोनिका भनेर चिन्ने नचिन्ने सबैलाई हुन्छ नमस्कार बाबाई हस् बाई नमस्कार म निकाजे हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तिममा छौँ र भन्ने कार्यक्रमबाट छुटिनु पनि पर्छ यति चेलसम्म तपाईँले अर्पण शुभ देर साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगिन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने अनि आउन प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभको आजको यो रमाइलो बसाइबाट प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या नेपाली छोरी खैता चोली कपाल अंग्रेजी मै बोली पाना भन्दा पाना हमरो दिसै लईक को लउ क्यारे दिन ले हमरो से चार थोपलो